अहिल अपरान्न को चार बजे मनोरंजन का लागी सुनो हजूरा सुनो हजूरा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 नमस्कार अर्पण नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच अम्मिका हातसँगै इन्टरनेट अनलाइनमा संसारभरे केही साथ सनिरहनु भएको अपरान्न चार बजीको अर्पण खबर मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले आजबाट संविधान सभा चुनाव बहिष्कार अभियान शुरू गर्दैछ यथास्थितिको चुनाव बहिष्कार गर्ने पोखरा बैठकको निर्णय अनुसार माओवादीले आज देशभर एकसाथ आमसभा गरेर चुनाव बहिष्कार आन्दोलन शुरू गर्न लागेको माओवादी प्रवक्ता पम्फा भोषालका अनुसार रत्न पार्क शान्तिवाटिकामा हुने बहिष्कार सभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्नुहुनेछ भने भक्तपुरमा हुने सभालाई सचिव नेत्र विक्रमचन्द विप्लव र ललितपुरको लखन खेलमा हुने सभालाई अर्का सचिव देव गुरूङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाबाट संविधान लेखिनुपर्ने बताएका छन् आयोगबाट लेखिएका धेरै संविधानबाट जनताको अधिकार सुरक्षित नभएकोले संविधानसभा निर्वाचन आवश्यक भएको बताएका हो बारेमा पार्टीले राखेको प्रशिक्षणका लागि आएका केसीले बिहिबार पत्रकार सम्मेलनमा सरकारप्रति विश्वास नभए पनि लोकतन्त्रको रक्षाका लागि आगामी मंशिर चार गते हुने संविधानसभा निर्वाचनमा भाग लिनुपर्ने बताएका हुन बहिष्कार गर्न हिँडेको नेकपा माओवादीलाई पनि उनले निर्वाचनमा चार दलीय सिन्डिकेट के सरकार भए पनि निर्वाचनबाट डराएर भाग्नुभन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवश्यक भएको केसीको भनाइरहेको छ संविधान सभाभित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रश्न पारेका छन् चुनाव भान्नेर रा पूर्व राजासँग मिलेर राष्ट्रियता जोगाउँछ भन्नु दुर्भाग्य भएको उनले टिप्पणी गरेका छन् कोशी गण्डकी र कालापानीका सम्झौतादेखि राष्ट्रिय ता बेचिएका सबै घटनामा राष्ट्र प्रमुख राजा रहेका थिए भने केसीले राजगति सुरक्षाका लागि राष्ट्रियता धरापमा पारेका थिए दुई वर्षसम्म राजतन्त्रले अधिकांश समय राजगति मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप रहेको छ राष्ट्रियताको नारा भन्दै जनतालाई नोक्कर बनाउनेमा राष्ट्रियता देख्न नहुने केसीको तर्क रहेको छ बहुदल लोकतन्त्र र गणतन्त्रको माध्यमबाट राष्ट्रियताको संरक्षण हुने उनले दावी गरेका छन् संघीयतामा जाने भने अदूरदर्शी निर्णयले अघिल्लो संविधानसभाको चार वर्ष कार्यकालमा संविधान नबनेको भन्दै अब फेरि संघीयताको नारा दिएर जान नहुने केसीले बताएका छन् संविधान बनेमा राजावादीहरू स्वत समाप्त भएर जाने भन्दै संविधान बन्न नदिने तत्त्वको खेलमा हाम्रा दलहरू भुलेको उनले आरोप समेत लगाएका छन् एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले नेकपा माओवादी राजतन्त्र बेहुताउने खेलमा लागेको आरोप लगाउनु भएको छ चितवनको भरतूरमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग सहकारी हुन नसक्ने माओवादीका अध्यक्ष मोहन वैदिक अभिव्यक्ति त्यसैको प्रमाण भएको दावी गर्नु भएको छ पूर्व राजासँग हुन लोकतन्त्र विरोधी अभिव्यक्ति भएको उहाँको भनाइरहेको छ वर्तमान संकटको एकमात्र विकल्प संविधान सभाको चुनाव भएको भन्दै एमावधि नेता पौडेले दलहरूबीच सहमति गराउन सरकारले तत्काल पहल थाल्नु परेमा जोड़ दिनु भएको छ उहाँले असन्तुष्ट दलहरू सहभागी हुने निश्चित भएमा सहमतिका आधारमा चुनावको मिति केही फेरि केही मिति केही फेरबदल गर्न सकिने प्रश्न पार्नु भएको छ यी भित्र देखिएको विवादबारे पत्रकारले सोधेको प्रश्नमा नेता पौडेलले ठुलो पार्टीमा केही समस्या रनु स्वाभाविक भएको बताउनु भएको छ अर्थ मन्त्री प्रसाद कोइरालाले काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् उद्योग मन्त्री समेत रहेका कोइरालाले सिमेन्ट तेल तथा औषधिको गुणस्तरका विषयमा धेरै जनगुनासो आउने गरेको सचेत गराउँदै यस्ता विषयमा सम्झौता नगर्न निर्देशन दिएका छन् उद्योग मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूको समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री कोइरालाले आफू काम गर्ने थलोलाई समन्यात्मक र प्रविधि मैत्री बनाउन सुझाव दिएका छन् जनसरकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय खी पारदर्शी सेवा र सेवामुखी हुनुपर्ने उनको रहेको छ कम्पनी रजिस्ट्र कार्य र उद्योग विभागमा केही सुधार आए पनि गुणस्तर तथा नापतौल विभागप्रति सर्वसाधारणको गुनासो नघटेको भन्दै मन्त्री कोइरालाले ट्याक्सीको मिटर बिगार्न सहयोग गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन् जनतालाई प्रत्यक्ष सेवा दिने संस्थाहरूको छवि बिग्रिएको आफूलाई नलाग्ने भन्दै उनले भने मेरो शिर निहुराएर हिँडाउनु पनि अवस्था नल्याउन बैठकमा अघिल्लो वर्षको समीक्षा र यो वर्ष गर्ने कामका विषयमा छलफल भएको थियो स्पेन में एक रेल दुर्घटना में पैंतालीस जना को मृत्यु पचास जना घाइते अन्सार सेंटियागो कम्पोस्ट पेल में शहर नजिके उत दुर्घटना द्रत गतिमा रेल में लगभग दुई सय पचास जना सुनिक विदा को पूर्व संध्या में सभी विदा मना जत्री बताइए तेरहवटा डिब्बा रहो रेल को चार वा डिब्बा क्षतिग्रस्त प्रधानमंत्री मारियनो राजोईले घटना लगत्तै आपतकालीन मन्त्रीस्तरीय बैठक बोलाएर दुर्घटना भएको स्थलको भ्रमण आज गर्ने बताएका छन् दुर्घटना के कारणले भयो भन्ने बारेमा भने अनुसन्धान बारे भइरहेको छ र राजधानीमा जारी यो सिस्टिम साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेश बीच प्रतिस्पर्धा हुने भएको छ लखन खेल स्थित आर्मी मैदानमा पुरानो चार बजेपछि हुने खेलमा दुई देशबीच समूह विजेताका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् समूह बीबाट सेमी फाइनल पुगिसकेको यो दुई टीम बीचको विजेताले अफगानिस्तानसँगै सेमी भिड्नेछ भने उपविजेताले नेपालको सामना गर्नेछ हिजोको खेलमा पाकिस्तानलाई तीन शून्य गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको समूहमा फाइनल फाइनलमा पुगेको थियो हवस् त प्राना चार बजीको अर्पण खबर सकियो म सुजिता हुमाल बिदामै नमस्कार